दुःखहरू भुलाउने औषधी खोज्नु छ दुःखहरू भुलाउने औषधी खोज्नु छ धेरै पनि होइन अलिकति खोज्नु छ हिँड्दा हिँड्दै थाकिसके भौतारी अब हातसम्मसँगै हिँड्ने सारथी खोज्नु छ दुःखहरू भुलाउने औषधि खोज्नु छ धेरै पनि होइन अलिकति खोज्नु छ तिमीले मान्छौ भने तिम्रै साथी बन्न तयार छु म तिमीले मान्छौ भने तिम्रै साथी बन्न तयार छु म दिलमा राख्छौ भने अझै माथि बन्न तयार छु म सुख दुःख जिन्दगीको सँगसँगै काट्छौ किनै सुख दुःख जिन्दगीको सँगसँगै काट्छौ किनै तिम्रो दिलको राजा तिम्रै जाति बन्न तयार छु म तिमीले मान्छौ भने तिम्रै साथी बन्न तयार छु म दिलमा राख्छौ भने अझै माथि बन्न तयार छु म आउँछ मनमा तिमीप्रति माया भएर आउँछ आउँछ मनमा तिमीप्रति माया भएर आउँछ अनिसँगै तस्विर दायाँ बायाँ भइरहँछ मरिसक्यो आशा कहिले फर्कियाउने छैन अब मरिसक्यो आशा कहिले फर्कियाउने छैन अब कल्पनामा एकछिन दर्पण छायाँ भएर आउँछ आउँछ मनमा तिमीप्रति माया भएर आउँछ अनिसँगै तस्बिर दायाँ बायाँ भएर यसै गरी तस्बिरी दिलमा सजाइराख्नु है नमानेर केही सजाई सजाइराख्नु है मणि अथाह माया गर्छु तिमीलाई प्यारी मणि अथाह माया गर्छु तिमीलाई प्यारी तिम्रो मन मन्दिर दिलमा सजाइराख्नु है यसै गरी तस्बिरी दिलमा सजाइराख्नु नमा है नमानेर केही पिरि दिलमा सजाइराख्नु है धेरै हुँदा माया कहिले पोखिनु हुँदैन धेरै हुँदा माया कहिले पोखिनु हुँदैन सिमारेखा पनि बिचमा तोकिनु हुँदैन जुनी जुनी चलिरहोस् प्रेमको यो सिलसिला जुनी जुनी चलिरहोस् प्रेमको यो सिलसिला घटबड भयो माया पनि जोखिनु हुँदैन धेरै हुँदा माया कहिले पोखिनु हुँदैन सिमारेका पनि बिचमा तोकिनु हुँदैन छेक्दिनँ म लाउँदिनँ बार चिन्ता नगर पुख्दिन माया गर्दिन हतार चिन्ता नगर सयौँ जुनी काट्नु छ सँगसँगै हामी मिली अनि बनाउनु छुट्टै संसार चिन्ता नगर छेक्दिन म लाउँदिन बार चिन्ता नगर पुख्दिनँ माया गर्दिन हतार चिन्ता नगर आजैबाट यो ज्यान पास भएको छ बदलामा चुखु तिम्रो प्रेमको आस भएको छ चलिरहेछौ मुटु बनी हर धड्कनमा सधैँ मेरो चलिरह मुटु बनी हर धड्कनमा सधैँ मेरो आजभोलि तिमीप्रति विश्वास भएको छ आजबाट यो ज्यान तिमीलाई पास भएको छ बदलामा चोखो तिम्रो प्रेमको आश भएको छ तिम्रो चोखु माया सम्हालेर राख्नेछु म तिम्रो चोखु माया सम्हालेर राख्नेछु म मुटुको दायाँ बायाँ सम्हालेर राख्नेछु म छोडी जान्न बाचा भयो तिमीलाई कहिले छोडी जान्न बाचा भयो तिमीलाई कहिले भन्नु सधैँ मेरो माया सम्हालेर राख्नेछु म तिम्रो चोखो माया सम्हालेर राख्नेछु म मुटुको दायाँ बायाँ सम्हालेर राख्नेछु म हामी सधैँ एक अर्काको हुनुपर्छ हामी सधैँ एक अर्काको हुनुपर्छ रुखो सुखो जे छ सँगै खाको हुनुपर्छ म सुरक्षित आभास गर्छु तिमीसँग नै म सुरक्षित आभास गर्छु तिमीसँग नै यसरी नै न्यानो साथ भाग हुनुपर्छ हामी सधैँ एक अर्काको हुनुपर्छ रुखो सुखो जे छ सँगै खाएको हुनुपर्छ हामी एक अर्काको हुनुपर्छ पक्कै हामी एकअर्काको हुनुपर्छ पक्कै तिमी रोयौ भने मनी रुनुपर्छ पक्कै यहीँ त माया हो मेरी मुना बुझ है त यहीँ त माया हो मेरी मुना बुझ है त मेरो आँसु सुदा तिम्रो चुनुपर्छ पक्कै हामी एकअर्काको हुनुपर्छ पक्कै तिमी रोयौ भने मनी रुनुपर्छ पक्कै